सुदूरपश्चिमको प्रमुख नाका गौरी फन्टासम्म भारतले 22 वर्षपछि पुनः रेल सेवा सञ्चालन गर्ने उत्तर रेलवेको एक उच्च स्तरीय टोली निरीक्षण गरेर सुदूरपश्चिम पृथनाबाट हराएको हतियार खोज्न सिआइबीको टोली दिपायलमा पृतनाका सैनिक अधिकारी तथा हतियार हराएको घटनासँग सम्बन्धित सैनिकसँग सोधपोछ हुँदै बझाङका वादी समुदायलाई दशैं तिहारको लागि भातको चिन्ता कञ्चनपुरमा एक दशकदेखि बाढी पीड़ित परिवारको जङ्गलमै बास र कञ्चनहरूमा मिलको फितामा बेरिएर पाँच वर्षकी बालिकाको मृत्यु नगर विकास समितिको कार्यालयमा लगाइएको ताला तोडियो प्रभावकारी युनिटी खबर नमस्कार, सूचना सुदूरपश्चिमको प्रमुख, प्रमुख नाका गौरी फण्टासम्म भारतले बाइस वर्षपछि पुनः रेलसेवा सञ्चालन गर्ने भएको छ एक वर्ष पुरानो गौरी फण्टा नाका जोड्ने दुधवार नेशनल पार्कका कारणले भारतले सन् उन्नाइस सय चौरानब्बेमा रेलसेवा बन्द गरेको थियो रेलसेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न उत्तर रेलवेको एक उच्च टोली निरीक्षण गरेर फर्किएको छ देखि गौरी सम्मको रेल लाइन र रेलवे स्टेशनको निरीक्षण गरेको हो नेपाल जोड़नका लागि सम्भवत केही महीनाभित्रै रेल सुचारू गर्न सकिने उत्तर रेलवेका वरिष्ठ यातायात निरीक्षक ओम प्रकाश तिवारीले बताएका छन् तिवारी नेतृत्वमा आएको सात सदस्यीय उच्च स्तरीय सीमा क्षेत्रमा पर्ने गौरी फण्डा फलवहिया डगनिया रेलवे स्टेशन र रेलमार्गको निरीक्षण गरेको थियो सबै प्रभाधन निर्माण गरी रेल सेवा सुचारू गर्न केही समय लाग्न सक्छ तिवारीले भने लामो समय बन्द भएको रेल लाइन र स्टेशनहरूको मरमत पछि मात्र सेवा सञ्चालन हुन्छ भारतमा रहेको तत्कालीन इस्ट इण्डिया कम्पनी सरकारले नेपाल सिमाना जोड्नका लागि सन् उन्नाइस सय मैलानी गौरी रेलवे लाइन शुरू गरेको थियो कम्पनी सरकारले कैलाली र कञ्चनपुरबाट ठूलो मात्रमा काट भारत लैजान उक्त लाइन प्रयोग गरेको थियो पछि दोधवा दो नेशनल पार्कमा रहेका वन्यजन्तुलाई असर पुगेको भन्दै बन्द गरिएको थियो संरक्षण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको दबावमा सन् उन्नाइस सय से रेल सेवा बन्द गरिएको थियो चौहत्तर वर्षसम्म सञ्चालन भएको मैलाली गौरी फण्टा रेल सेवा बन्द भएपछि गौरी फन्टा नाका सुनसान बन्दै गएको छ जक्सन देखि गौरी फन्टाको दूरी चौविस किलोमिटर छ अहिले पलियासम्म रेल सेवा सुचारू छ देखि गौरी फन्टासम्म दुधवा फलबहिया पौलाहा डिगनिया र गौरी फन्टा गरी रेलका पाँच स्टेशन पर्दछन् कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले नाकासम्म रेल सञ्चालन भएमा नेपाललाई धेरै फाइदा हुने बताएका छन् अन्तर्राष्ट्रिय स्तरको नाका बन्नका लागि रेलवे लाइन अति आवश्यक मध्येको एक पूर्वाधार हो उनले भने भारत ले आफै रेल सेवा गौरी फासम्म सुचारू गर्ने निर्णय गर्नु हाम्रा लागि खुशीको विषय हो नेपाली मात्र नभई भारतीय व्यवसाय पनि रेल सेवा सुचारू हुने खबरले खुशी भएका छन् गौरी फण्डामा ठक्प व्यापार व्यवसायले पुनः गति लिनेमा उनीहरू ढोक्का छन् प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण यस क्षेत्रका व्यवसायीले राजधानीसम्म पुगेर गौरी अन्तर्राष्ट्रिय नाका बनाउन पहल गरिदिन अनुरोध गरेका थिए दिगो शान्ति राष्ट्र विकासको आधार भने नाराका साथ डलेद्रमा पनि मनाइएको अन्तर्राष्ट्रिय शान्ति दिवसको अन्तर्प्रिय कार्यक्रममा द्वन्द पीड़ितका परिवारले न्याय नपाएको गुनासो गरेका छन् कार्यक्रममा बोल्दै समैजिक गाविस रूवा खोलाका द्वन्द परिवारका सदस्य मिनी बहादुर देवबाले दाई प्रेम बहादुर देवबा विद्रोही पक्षबाट बेपत्ता भएको बाह्र वर्ष भइसक्दा पनि अहिलेसम्म सरकारले खोजी कुनै ध्यान नदिएको दोखेसो पोखे दाईको घरबाट दिदीको घर जाने बेला दुई फागुन सात गति बेपत्ता दाई को खोजी पाऊं भाति समिति डेन्द्र में गरे करे उनके तर असम दाई को खोजी कार्य राज्यों दरकारले अलीम क्षतिपूर्ति दूदूरपश्चिम पीर्थना दीपायल राजपुर हराई हथियार को खोजबीन तथा अनुसंधान कर प्रहरी को केन्द्रीय अनुसंधान ब्यूरो एक टोली दीपायल पुगे सेनाग्रहजना एसएसपी दुईजना डीएसपी सहित सीआईबी टोली दीपायल पुगे सुदूरपश्चिम पीर्तना स्थित सैनिक स्रोत नेता सीआईबी को टोली ने सुद्रपशिम सैनिक अधिकारी तथा हथियार हराई घटना संघ संबंधित सैनिक संग सोधपोषोली रीडरशीप अर्थ कमंडी सेना का महासेना प्रेमशाई हथियार हरा विषय में खोजबीन तथा अनुसंधान काग ने कोसूसी संयंत्र एमआईएसजी काीपाय सुदूरपश्चिम पीर्तना दिपायलमा पीर्तनाको सुरक्षार्थ खटिएको गरूड दल गणको एक टुकडीको एक थान एसएमजी सट मेसिन गन र त्यसमा लाग्ने झण्डै दुई सय अठासी राउण्ड गोली हराएको थियो हराएको हतियार खोजबिनमा सेनाले प्रयास गरे पनि सम्म फेला परेको छैन अरू बेलामा त के कुरा दसैँ तिहारमा पनि भात खान मुस्किल छ कसरी दियो भने खाने हो नभए त भात हाम्रो लागि सपना जस्तै हो बझाङको चैनप्री राधा भादीले भन्नुभयो बझाङको छैरपुन र कोइरालकोट गाविसको थलारामा वादी समुदायको बसोबास छ यहाँका वादीलाई चाडपर्व नजिकदै जाँदा पनि मिठो खाने भन्दा बिहान बेलुकाको छाक टार्न मुस्किल छ चामलको भात आफूहरूका लागि मौकाले मिल्ने मिठो परिकार मान्छन् उनीहरू गीत गाउँदै घर माग्दै हिँडेर दुई छाकको जोहो गर्ने वादी समुदाय पछिल्लो समय आफ्नो पेश संकटमा पर्दै गएपछि समस्यामा छन् खेतीपाती गरौं आफ्नो जमिन छैन गीत गाउँदै हिँडौं पहिले जस्तो मानिसले दान दिन पनि छोडे हामी त समस्यामा छौं राधाले भन्नुभयो दुई सालको दशैंमा सरकारले वादी समुदायका परिवार दश हजार दरले रकम दिएको थियो चाँड राम्रै भयो अर्को वर्ष स्थानीय एक व्यापारले उनीहरूलाई चाँड मनाउन सहयोग गरे यो वर्ष भने अहिलेसम्म कतैबाट केही जोहो भएको छैन यसले गर्दा बझाङका वादी समुदाय दशैं तिहारमा पनि भात खान पाइँदैन कि भन्ने चिन्तामा छन् गीत गाउँदै हिँड्यो कसैले केही दिँदैन काम खोजन गयो बादिले काम करते भाले के दुख सुना थलाराकी दिल्प्या बादिले भन्नभय गांव का ठुला बड़ा चाड़पर्व में नया लुगा लग मीठो का हमी भगे हिड़न पर्चा दशो दिन में मगन कसरी हिंडूं सारंगी बजार गीत गाउद हिड़ा कसैली पांच रुपये समझ दिशं क्षेत्र दिनभरि गीत गाउँदै बजार डुल्दा बेलुका र भुलिबल्टी बिहानको छाक जुटाउन मुस्किल पर्ने गरेको दिल्पियाले बताउनु भयो ऋण गरेर दसैँ मनाऊ भने पनि हामीलाई ऋण कसले पत्याउँछ र बझहाङको सदरमुकाम चेनपुरमा चौध कोइरालकोट गाविसको थलारामा अठाइसवादी परिवारको बसोबास छ यी सबै परिवारको एउटै इच्छा छिहारमा भात खान पाँदनीमा मिलको फितामा बेरिएर एक बालिकाको ज्यान गएको छ दोधरा चाँदनीमा रहेको मिलको फितामा पछ्यौरा परेपछि पाँच वर्ष किमरन राईको उनको घाँटी शरीर मिलमा धान कुटाउन गएकी दोधरा नगरपालिका छ नयाँ गाउँकी सिमरन राईको ज्यान गएको हो घर रहेको रमेश लाल जैसीको चक्की मिलमा आमासँगै धान कुटाउन गएका बेला टेलिभिजन हेर्दै गर्दा बालिकाले उडेको पछ्यौरा मिलको फितामा बेरिएको इलाका प्रहरी कार्यले चांदानी का प्रहरी निरीक्षक बीरेन्द्र वीर विश्वकर्माड्यशन को बयानबे दशमलव दुई मेगा मा डाट डाट सुनी एक बसन, न एक दशक देखि कंचनपुर के शंकरपुर का बाढ़ी पीड़ित परिवार जंगलमें बन बाध्य बाढीले विक्रमसम्म दुई हजार पैसठी सालदेखि हालसम्म गरी शंकरपुरका एक सय त्रिसठी परिवारको दुई सय पचास बिगा दर्ता जग्गा बगाई पूर्ण रूपमा विस्थापित बनाई जंगलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो स्थानीयवासीका अनुसार दोदा नदीले दुई सालमा शंकरपुर गाविसको सात नम्बर ओडा नै बगाएको थियो दोदा नदीले घर जग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् एक दशकदेखि जंगलमा बस्दै आए पनि पुनस्थापनाका लागि कुनै निकायले चाँसो नदी कष्ट सहेर बस्नु परेको विश्रामले दैनिक मजदूरी गरेर जीविका चलाउँदै आएका बाली पीड़ित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जान समेत नसकेको जानकारी दिनु भएको छ नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गामा बालुवाले पूर्दा काम नलाग्ने भएको शंकरपुर आठका बालकृष्ण डगौराले बताउनु भएको छ देखत भोली शंकरपुर श्रीपुर भाईसिपीचौ कालिका त्रिभुवन बस्ती तथा परासन में दोदा नदी के बर्सेनी क्षति प्याद्दे जिल्ला जिला प्रशासन कार्यालय कंसन प्रसार जिला में तीन बड़ी पीड़ित परिवार रहकर महेन्द्र नगर विकास समितिको कार्यालयमा लगाइएको ताला प्रहरले तोडेको छ कञ्चनपुर खोका छाप्रा उद्धार समितिले नगर विकास कार्यालयको मूल गेटमा लगाएको ताला प्रहरले एक घण्टा हो तालाबन्दी गरिएपछि एक घण्टा कार्यालयका तीनजना कर्मचारी र एकजना समितिका सदस्य कार्यालयभित्रै थुनिएका थिए समितिका नायक सुब्बा नायब सुबुबा पुष्पराज भट्ट समितिका सदस्य देवराज मिश्र कार्यालयका खरिदार लक्ष्मण दत्त भट्ट र कार्यालय सहयोगी श्रीकृष्णा हुन। खोका छाप्रा उद्धार समितिले दुई हजार सालमा सर्वदलीय बैठकबाट उपलब्ध गराएको जमिनमा खोका बजार व्यवस्थित र विस्तार गर्न क्रममा हाल गरिएको अनुसार उक्त बजार क्षेत्रमा छ मिटर बाटो खोली स्थायी र व्यवस्थित बजार बनाउन मन्त्रालयबाट समेत नक्सा स्वीकृत भई आइसक्दा पनि नगर विकासका केही पदाधिकारीहरूले निर्णय कार्यान्वयन नगर्दा खोका व्यवसाय अव्यवस्थित भएको छ हिजो दिउँसो सोही विषयलाई समस्या समाधानको पहलका लागि नगर विकाससँग छलफल गर्न गएका खोका व्यवसायहरूसँग नगर विकासका पदाधिकारी बस्न नचाहेको र महेन्द्रनगर नगर विकासका अध्यक्ष कार्यालय नै छोडेर गएपछि आक्रोशित भएका व्यवसायले समस्या समाधान नहुन्जेल भन्दै तालाबन्दी गरेका थिए सुपथ मूल्य पसल संचालित साल को डडेलधार डिपोबाट थोरै मात्र चिनी र नोन बिक्री भएको छ सुपथ मूल्य पसल सस्तोमा चिनी र नोन उपलब्ध गराइरहेको डिपोले बुधबारसम्म सात किलो मात्रै चिनी बिक्री गर्न सकेको छ भने नोन दुई किलो मात्रै बिक्री भएको छ महिनाको शुरूआतबाटै सञ्चालनमा आएको सुपथ मूल्य हिजोसम्म दुई भन्दा केही बढ़ीले मात्रै सेवा लिएको साल ट्रेडिङको डडेलध्वा डिपो इन्चार्ज देवबहादुर ढाटले जानकारी दिएका छन् अहिले यस क्षेत्रको मुख्य खेती धानबाली भित्राउने बेला भएको हुँदा ग्राहकहरू धेरै नआएका हुन सक्छन् सरकारले मुख्य चाडबाड़लाई लक्षित गरी संचालन गरिरहेको शोपथ मूल्य पसलमा चिनी प्रतिकिलो उनासी रूप्या रहेको छ एकजनाले शोपथ मूल्य पसलबाट छ किलो मात्रै चिनी किन्न पाउनेछन् यस्तै नुन प्रतिकिलो सोह्र रूपयाँ रहेको छ एकजनाले तीन किलो मात्रै नुन लिन पाउने व्यवस्था मिलाइएको छ सुपथ पसल आगामी कार्तिक एक्काइस गतेसम्म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 अब आज दिनभरिको मौसमी पूर्वानुमान आज देशभर साधारणतया मौसम बदलेको स्थिति रहे पनि मुलुकको मध्य क्षेत्रमा आंशिक बदलेको सम्भावना छ सा। यसका साथै यता पश्चिमी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खाली वर्षाको सम्भावना रहेको छ भने उता मध्य र पूर्वी क्षेत्रका थोरै ठाउँमा छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी लागेको छ सुदूरपश्चिमको प्रमुख नाका गौरी फन्टासम्म भारतले बाइस वर्षपछि पुनः रेल सेवा सञ्चालन गर्ने उत्तर रेलवेको एक उच्च टोली निरीक्षण गरेर फर्कियो सुदूरपश्चिम पीतनाबाट हराएको हतियार खोज्न सिआईबीको टोली दिपायलमा पृतनाका सैनिक अधिकारी तथा हतियार हराएको घटनासँग सम्बन्धित सैनिकसँग सोधपोछ हुँदै बझी समुदायलाई दशै तिहारको लागि भातको चिन्ता कञ्चनपुरमा एक दशकदेखि बाढ़ी पीड़ित परिवारको जंगलमै बास फित्तामा ताला तोडियो तपाई बाद तपाई समाचार कार्यक्रमहरू सुन्न पनि